अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मिघाटसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट विश्वभर एकै साथ प्रसारण भइराखेको कार्यक्रम कार्यक्रम लोगाँगनको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नका लागि आज पनि आइसकेका छौँ प्राविधिक मित्र रासँगै म छु लोकभाकाको साथी दिपेन्द्र हामी आउने गर्छौँ हरेक साताको शनिबार यही समयमा यही स्टेसनमा तपाईँसँगै भेट्नको लागि तपाईँसँगै भलाखुसारी गर्नको लागि तपाईँकै मिठा मिठा ती गलाहरूबाट सजिएको त्यो सुमधुर स्वर सँगसँगै तपाईँका मिठा, -मिठा गीत सङ्गीतलाई सुन्नको लागि हामी आउने गर्छौँ र यो समयमा रहेर विशुद्ध लोक सङ्गीतको कार्यक्रम हो लोक कार्यक्रम हो यो तपाईँ आउन सक्नुहुन्छ तपाईँ पनि गाउन सक्नुहुन्छ मजाले मच्ची मच्ची गाउन सक्नुहुन्छ तपाईँसँग त्यो कला छ अनि त्यो गला छ तपाईँ आफ्नो गलालाई नलुकाउनुहोला कोही साथी सुरुवातमा नै आइसक्यो को छ म उहाँसँग कुराकानी गर्न चाहन्छु र राजको सङ्गीत उहाँ कोही साथी आइसक्नुभयो म उहाँसँग सुरुवातमा कुराकानी गर्छु अनि त्यसपछि गत हप्ताका विजेता मित्र ईश्वर रेग्मीसँगको कुराकानी र उहाँको गीतलाई पनि हामी सुन्ने नै छौँ हजुर नमस्ते हेलो नमस्ते हजुर ल रिसाउनु भएको जस्तो छ बोल्नु भएन र तपाईँ आउनुहोला जिरो छप्पन्न अनि पाँच यो दुईवटा बाटो भएर चाहिँ तपाईँ आउनुपर्ने हुन्छ यो कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट एकजनालाई हामी विजेता बनाउनेछौँ विजेताले चा। चाहिँ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँले हामी उपलब्ध गराउनेछौँ राजको सङ्केत कोही साथी आइसक्नुभयो म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते दादा कहाँदेखि को बोल्नुभयो को बोल्नुभयो रिजन के छ रिजन हालखर सब ठीक थी। पानी कति को पड़े बिहान सुना नया नौलो खबर पानी पड़े सीम पानी सुना अब कार्यक्रम आज आज तिरातिको रङ कस्तो हुन्छ क्या भन्ने हुन्छ सुरु गर्नुहोस् म तपाईँलाई पछि पछि सङ्गीतले पछ्याउँदै आउँछु है <laughs> त हुन्छ मन साह्रै रुन्सा भुल भाए भु ताप आए तापी भइज न करस्तु तुहं संखाती ता नूला द कले सारे रुनथरे मतर भुज अफ भुल भाएपी थिल भए अफ भए पै पी छ पैदान माया भए डालीको भुल भा tum ho jete aaj apna betne man to angta duri saaz am padara subah hai ma fogaya hu woh ye taras keete dilai ban ke maya This has been 4CMH. The present that you've been. I've seen the present that you've got to see. Dr. Aram Bazaar. टपै टिपी लैजान्थे मायालाई डालीको फुल भए वास्तव हो रिजन हजुर यस्तो भइसकेको हो र भनेको भएको छैन गीतमा मात्र है निकै सुन्दर तरिकाले गाउनुभयोजी कार्यक्रम खुसी लाग्यो छुट्टिन्छ है त नमस्ते रिजन चे बङ्नु भएको थियो कोरक अब पालो तपाईँको जिरो सपन्न पाँच सय बत्तीस अनि तेत्तिसको दुईवटा बाटो कोही साथी आइसक्नु भयो उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो अशोक सिलवाल के छ हुन्छ हुन्छ एकदम सुरु गर्नुहोस् है तिरमा पापई का मो को बहाराओं के हाथों ना मन की पुकार पावन मन की पुकार पावन ये कौन जी ਸੋ ਸੋ ਮਾਇਆ 라ਉਣੀ ਵਾ ਵਾ ਵਾ ਕੀਨਾ ਕੰਮ ਮਾਇਆ ਦੇ ਕੋ ਕੋ ਮਾਇਆ 라ਉਣੀ ਮਾਡੂ ਜਾ ਕੀਤਾ ਗਾ हरणमा हेरी हरमा फामारीमारी अशोक सिलवालसँगको कुराकानी सँगसँगै उहाँको गीतलाई चाहिँ हामीले उहाँको सुमधुर स्वरमा गीत, गीत सुन्दैथ्यो उहाँको फोन डिस्कनेक्ट भएको छ केही नेटवर्कको प्रब्लम हुनसक्छ र धेरै धेरै धन्यवाद दिन चाहन्छु सहभागिताको लागि अशोक सिलवालजीलाई र तपाईँ आउँदै गर्नुहोला जिरो सपन्न अनि पाँच त्रिसठी यो दुईवटा बाटो भएर हामी गत हप्ताका मित्र ईश्वर रेग्मीसँगको कुराकानीलाई यहाँनिर चाहिँ जोड्न चाहन्छु कार्यक्रममा रहेर चाहिँ ईश्वरजी स्वागत छ कार्यक्रममा के ना छ नुछ? नयाँ नौलो सुनाउनुहोस् नयाँ नौलो ठिकै छ लोक सङ्गीत तपाईँलाई कतिको मनपर्छ कतिको गुनगुनाउनुहुन्छ गाउँ घर पाखा पखेर घाँस दौरा गर्दा अब हुन्छ नि बाख्रा चलाउँदा गोठालो जाँदा कतिको गुनगुनाउनुहुन्छ गुनगुनाउँछु मलाई अति राम्रो लाग्छ लोक संस्कृत संस्कृति संस्कृति क्षेत्र लोक संस्कृतिको बारेमा म तपाईँलाई केही कुरा सोध्न चाहन्छु लोक संस्कृति वास्तवमा के जस्तो लाग्छ तपाईँलाई लोक संस्कृति मलाई वास्तवमा एउटा गाउँ घरमा झल्काउने गाउँ घरमा घटेका घटनाहरूलाई हजुर जहाँ दुःख पीडा चिडिएका हुन्छन् ती दुःख पीडालाई चाहिँ गीत मार्फत लोक अनि समुदायको माझ हामी माझ ल्याउने नै लोक सङ्गीतको काम होइन अनि ईश्वरजी तपाईँ धेरै गाउनु पनि हुन्छ निकै सुमधुर स्वर पनि हुनुहुन्छ गत हप्ता कुन चाहिँ गीत गाउनु भएको थियो विजेता भन्नको लागि जुनकै अभाव खड्कियो आज चाहिँ कुन गीत गाउनुहुन्छ नि त साहेद परान जाँदै न कि त तिम्रै हातको पानी न पी त झुन्कै अभाव खड्कियो तारा लाखौँ लाखमा, सँगै जिउने चाहना त्यस्तै त्यस्तै सानो एउटै धोको छ मर्न खोज्छु मर्दै नन्के गरा लाख लाख सँगै जिउने चाहना त्यस्तै त्यस्तै भसानो एउटै धोको छ मर्ने तिम्रै काखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भसा काखमा. कसो ईश्वरजी हजुर तपाईँले यस्तो भइसक्यो भनेको मात्र अनि गीत सङ्गीतलाई लोक संस्कृतिलाई हामीले नै जगेर गरेनौँ भने कसले गर्छ र होइन र अनि निकै सुन्दर तरिकाले गाउनुभयो अनि तपाईँलाई एउटा कुरा सोध्न मन लाग्यो गाउँ घरमा अनि जति पनि तपाईँका श्रोताहरू हुनुहुन्छ तपाईँको आफन्त शुभचिन्तक आमा बुवा हुनुहुन्छ अनि गीत गाउनको लागि चाहिँ कतिको प्रोत्साहन दिनुहुन्छ तपाईँ मलाई गर्नुहुन्छ घरबाट मम्मीले बुवाले भाइ बहिनी सबैजनाले चाहिँ गाउँघरमा इष्टमित्रहरूले पनि राम्रो छ गीत गाउँ हुन्छ एल्बम निकाल भन्नुहुन्छ अनि तपाईँलाई मैले एउटा प्रश्न उठायो भने एउटा प्रश्न सोध्यो भने कुन चाहिँ गीत अब फेरि एकचोटि अर्को गीत गाउन चाहनुहुन्छ कि भने सोध्यो भने तपाईँ के प्रश्न दिनुहुन्छ उत्तर दिनुहुन्छ मलाई अर्को गीत गाउनु कुन चाहिँ गीत गाउनुहुन्छ इहे परखै पर्खाइमै गयो नि यो चोला सायद अब भेट हुँदैन होला आउँछौ आउँदैन हो आउ आउ भन्ना निरमाया आउँछौ आउँदैन यसै मर्छ म देख्न पाउँदैन गयो नि यो छोला सायद अब भेट हुँदैन la आउँछौँदैनौँ भो सानो नभन निर्माया आउँछ आउँदैनौँ अनि यसै मर्छुमा देख्न पाउँदैनौँ वास्तवमा ति आफ्नो मायलुलाई चाहिँ सम्झेर बसेको कुरा अनि आफ्नो मायालु अलिकति पर र सर्दा आफ्नो मायाले चाहिँ मनबाट अलि टाढा जाँदाखेरि चाहिँ तिमी बाहेक चाहिँ अब मर्छौ कि क्या हो भन्ने कुराहरू लोकसङ्गीतमा पनि हुने गर्छ र आज त्यही खालको गीत तपाईँले गाइदिनु भयो धेरै धेरै धन्यवाद छ है त तपाईँलाई हस् कार्यक्रममा भयो धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि तपाईँलाई जति पनि श्रोताले सुनिराख्नु भएको छ तपाईँको आफन्त तपाईँको शुभचिन्तक अनि जति पनि लोकसङ्गीतलाई माया गर्ने मित्रहरू हुनुहुन्छ अनि उहाँहरूलाई पनि गाउन मन छ इच्छा छ उहाँहरूलाई चाहिँ तपाईँ के भन्नु चाहनुहुन्छ उहाँलाई पनि म के भन्न चाहन्छु भने यसरी नै रेडियो अर्पणमा गीत गाउनुहोस् त्यसपछि तपाईँले चाहिँ आफ्नो स्वर उत्कृष्ट छ भने विजेता बन्न सक्नुहुन्छ र लोक संस्कृतिलाई माया गर्नुहोस् यही नै गर्न चाहन्छु हुन्छ यहाँसम्म आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टिन्छु नमस्ते नमस्कार ईश्वर रेग्मीसँगको कुराकानी सँगसँगै हामी अर्को साथी एकजनालाई हामी लिन्छौँ र त्यसपछि हामी उहाँसँगको गीत सुन्छौँ त्यसपछि छोटो गीत सुन्छौँ पुनः फेरि तपाईँमा हामी उपस्थित हुनेछौँ कोही साथी हुनुहुन्छ हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो ठीके चा। ठीके चा। आउनु दाजु भएन आज पनि मैले घामलाई सोधिनँ कि जुन सोधिन अब कसलाई सोधौँ उन बर त कुरे आ घैनी कुरछु जानु तिम्रो मुख देख्न आतुर छु आफु सम्झायै हारे म मैले ठावले सोधिना कि जुनलाई जुनलाई सोधिन अब कसलाई सोधौँ म उनको बारेमा अनिल अनिलजी निकै सुन्दर तरिकाले गाउनुभयो सहभागिताको लागि धेरै धेरै धन्यवाद रेडियोसँगै रहनुलाई छुट्टिन्छौँ है त नमस्ते अनिल सिल्वाला आउनुभएको थियो बाट अब पालो तपाईँको जिरो सपना पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको ते दुईवटा बाटो बिल्कुलै तपाईँको लागि खुल्ला गरिराखेका छौँ हामीले हामी एकैछिन यो मिठो भाका सुन्छौँ त्यसपछि पुनः तपाईँमा तपाईँसँगै गाउन तपाईँसँगै रमाउनका लागि हामी उपस्थित हुने नै यो मिठो भाका तपाईँको लागि राख्छौँ एकछिन यो मिठो भाका तपाईँमाझ राख्यौँ हामीले पैसा सिद्धियो रिचार्ज रिचार्ज काडेमा भन्ने कुराहरू हुँदै थियो लोकभाकामा निकै सुन्दर लोकभाका तपाईँमाझ हामीले राख्यौँ जिरो सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो तपाईँको लागि बिल्कुलै खुल्ला गरिराखेका छौँ हामीले तपाईँसँग त्यो कला छ त्यो गला छ तपाईँ पनि राम्रोसँग गाउन चाहनुहुन्छ भने तपाईँ आउनुहोला तपाईँलाई हामीले बोलाइराखेका छौँ यो दुईवटा बाटो भएर र कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने एकजना मित्रलाई हामी विजेता बनाउने गर्छौँ विजेताले पाउनुहुनेछ अर्को हप्ता इस्यु त्यो स्टुडियोमा आएर चाहिँ प्रत्यक्ष रूपमा गायन गर्ने पाउने मौका त्यो मौका चाहिँ तपाईँलाई हामीले उपलब्ध गराउनेछौँ यो मौकालाई तपाईँ नकुमाउनुहोला भन्न चाहन्छु र कार्यक्रममा हामी हाम्रै परम्परा लोक संस्कृतिलाई जोगेर्ने गर्ने उद्देश्यले चाहिँ हामी यो कार्यक्रमलाई विगतका दिनदेखि तपाईँ माझ लिएर रा, आइराखेका छौँ र तपाईँ गाउन चाहनुहुन्छ लोक संस्कृतिलाई निकै माया गर्नुहुन्छ लोक संस्कृति भनेपछि तपाईँलाई निकै माया लाग्छ र त्यो भाकालाई त्यो दोहोरी गीतलाई त्यो जुन गीतहरू हुन्छन् लोकसङ्गीत हुन्छन् त्यो निकै मिठो लाग्छ तपाईँलाई त्यो मन छुने भाकाहरू हुन्छन् अवश्य पनि हाम्रो त्यो गाउँ पाखा पखेरामा हामी जब घाँस काट्दा दाउरा काट्दा घाँस दाउरा गर्दा बाख्रा चराउँदा हुन्छ गोठालो गर्दा अब जात्रा पात्र पर्दा अब हुन्छ जति कुराहरू पनि हुन्छन् ती कुराहरूमा चाहिँ हामी एकत्रित भएर लोकसङ्गीतलाई माया गरिराखेका हुन्छौँ र जब रोधी वर्ष दोहोरी गाउन पुग्छौँ र त्यही दोहोरी गीतहरू टपक्क टिपेर चाहिँ कार्यक्रम लोक आँगनको व्यवसायमा हामी आउने गर्छौँ र तपाईँसँगै गाउँछौँ तपाईँले सुनाएका ती मिठा मिठा भागहरूसँगै हामी रमछौँ कोही साथी आइसक्नुभयो रे पनि म बोल्दा बोल्दै उहाँलाई म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते, नमस्ते। कहाँदेखि को बोल्नुभयो के, के, के गर्नु समय खोला भएर नआउने ठाउँबाटै फोन गर्नुभयो हजुर खुसी लाग्यो हेमन्त शिरजी कार्यक्रममा आउनु भएको छ लोक सङ्गीत कतिको मनपर्छ तपाईँलाई एकदम मनपर्छ एक मन कति गुनगुनाउनुहुन्छ नि ठिक ठिकै गुनगुनाउनुहुन्छ कार्यक्रममा आउनु भएको छ कार्यक्रम लोकगागनमा विशुद्ध लोक भाकाको कार्यक्रम हो गुनगुनाउनु पर्छ आज कार्यक्रममा आउनु भएको छ कुन भाका सुनाउनुहुन्छ आज मैले सुनिरहनु मन लाग्छ सुनिरहनु मन लाग्छ मायालुको बोली हजुर हुन्छ हेमन्त शिरजी सुरु गर्नुहोस् म सङ्गीतले पछाउँछु है त हुन्छ हुन्छ शान्तमा झुल्किन्छौ एकदिन अरु बेला कहाँ जान्छौ देख्दिन माया निकै सुन्दर तरिकाले गर्नुभयो धेरै धेरै धन्यवाद छ सम्झिनु भएको लागि है त छुट्टिन्छौँ हुन्छ बाबा नमस्ते हेमन् श्री चेपङ आउनुभएको थियो सिद्धिबाट अब पालो तपाईँको जिरो छप्पन्न पाँच तिस साठी तिन सय बत्तिस अनि तेत्तिस बिल्कुलै खुल्ला छ फटाफट फोन गर्नुहोस् डायल गर्नुहोस् तपाईँको फोन अवश्य लाग्नेछ अनि आफ्नो त्यो कला आफ्नो गलालाई चाहिँ तपाईँले देखाउन पाउनुहुनेछ कार्यक्रम लोगागन तपाईँलाई पर्खेर बसेको छ तपाईँको त्यो प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्य हो हाम्रो कोही साथी आइसक्नु भएको छ रातको सङ्केत म उहाँलाई पनि ढिलो गराउँदिनँ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते दादा कहाँदेखिको बोल्नुभयो को को, को के जी मेरो पनि एकदम ठिक ठाक छ अलिकति रोग लागेको छ है आज चाहिँ के भयो दुख्ने आफ्नो स्वास्थ्यको केयर गर्नु होला है त कार्यक्रम कुन भाका सुनाउनुहुन्छ हिम्रो पनि बन्ने भएन म भन्ने हिम्रो पनि बन्ने भएन म हजुर ल हुन्छ सुरु गर्नुहोस् गएको कसैलाई नै भन्ने छैन म तिम्रो पनि भन्ने भएन म हो यस्तो त भएको छैन नि हाम्रो सरिताजीलाई सरिताजी गइसक्नु भएको छ धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई पनि निकै सुन्दर तरिकाले गाउनुभयो र अब भने हामी कार्यक्रमको निकै अन्त अन्ततिर आएका छौँ हामी एकैछिन मिठो यो भाका सुन्छौँ त्यसपछि आजको कार्यक्रममा आउनुहुने मध्येबाट एकजनालाई विजेता बनाउनेछौँ र विजेताको नाउँ लिएर म उपस्थित हुनेछु तिमी नै मृत्यु हो तिमी नै जीवन भन्ने कुराहरू हुँदै थियो गीतमा हामी कार्यक्रमको निकै अन्त्य अन्त्यतिर आइसकेका छौँ चार बजेर अठचालिस मिनट गइसकेको छ र कुराकबाट आउनुभयो आज जम्मा जम्मी पाँचजना साथीहरू कुराकबाट रिजन चेपाङ अशोक सिलवाल आउनुभयो पर्सौनीबाट त्यसै गरी पर्सौनीबाटै आउनुभयो अनिल सिलुवाल र हेमन्त शिर चेपाङ आउनुभयो सिद्धिबाट र अन्त्यमा आउनुभएको थियो कोरकबाट सरिता लामाजी र पाँचजना साथीहरूले गाउनु भएको गीत निकै सुन्दर छ निकै उत्कृष्ट छ तपाईँको त्यो भोइस तपाईँको त्यो आवाजप्रति म सलाम प्रकट गर्न चाहन्छु तपाईँको त्यो गला तपाईँको त्यो गला जुन छ जुन कला तपाईँमा लुकेर बसेको छ त्यो कलालाई म सलाम गर्छु तपाईँको त्यो कलालाई चाहिँ म सम्मान गर्छु आजको कार्यक्रममा रहेर चाहिँ एकजनालाई विजेता बनाउनुपर्छ हामीले गोला प्रथाद्वारा छुट्याएका छौँ आजको विजेता बन्नुभएको छ पर्साउनेबाट आउनुभएको अशोक सिलवाला भाइ तपाईँलाई बधाई छ तपाईँले फेरि पनि कार्यक्रम लोकगागानको बसाइमा आएर चाहिँ गीत गाउने पाउने मौका हामीले तपाईँलाई उपलब्ध गराएका छौँ निकै सुन्दर गाउनु भएको थियो निकै मिठो गाउनु भएको थियो आगामी हप्ता यसै स्टुडियोमा आएर उहाँले अझै मिठो गाउनुहुनेछ तपाईँको लागि त्यो हामीले उपलब्ध गराएका छौँ यति सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद जसको फोन लागेन नरिसाउनु होला अर्को हप्ता तपाईँको फोन अवश्य लाग्नेछ जसको फोन लाग्यो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु ज सँग मेरो आज कुरा भएन कुरा गर्न पाइएन तपाईँ मसँग रिसाउनु भएको होला नरि नरिसाउनुहोस् अर्को हप्ता तपाईँ र मेरो भेट फेरि हुन्छ त्यही बेलामा तपाईँ र मेरो भेट हुनेछ भन्न चाहन्छु र प्रविधिमा रहेर मलाई साथ हुने प्राविधिक मित्र दर्पण पारिका मित्र राजप्रति सलाम प्रकट गर्न चाहन्छु र भोलि बिहान दस बजेपछि पुनः तपाईँ र मेरो भेट हुने कार्यक्रम साहित्यिकको बसाइमा मेरो रचनाको बसाइमा त्यति जेलसम्मको लागि तपाईँसँगबाट भने म छुट्टिनु पर्छ त्यतिजेलसम्मको लागि विदा हुन चाहन्छु लोकसङ्गीतलाई सदैव माया गरौँ मनमुटुमा सजाएर राखौँ नमस्ते